नमस्कार सवारी दुर्घटना बढ्नुमा अध्यक्ष चालकको लापरवाही कमजोर सड़कको बस्ता र ट्राफिक चेतनाको कमी नै प्रमुख कारण रहेको पाइन्छ देशकै सबभन्दा बढ़ी सवारी पर्ने जिल्ला भएर पनि चितवनमा नियमित सड़क मर्म सुधार नहुनु चालकले जथाभावी सवारी साधन चलाउनु नै दुर्घटनाका प्रमुख कारण मानिएको छ कम उमेरका चालकहरूले बढी दुर्घटना गराएको पाइन्छ जिल्ला ट्राफिक कार्यालयमा रहेको तथ्याङ्कलाई मध्यनजर गर्ने हो भने मात्रै पनि चालु आर्थिक वर्षमा भएका एक सय एकानब्बे सवारी दुर्घटना मध्ये चालिस वर्ष पैंतालिस रहेको छ खाल्टा सड़क चालकको लापरवाही नै दुर्घटनाको कारण हो ट्राफिक कार्यालयकै का तथ्याङ्कलाई हेर्ने भने पनि अधिकांश दुर्घटना चालकको लापरवाहीले भएको देखिन्छ चितवनमा तीन वर्ष सवारी दुर्घटनामा दुई सय मृत्यु भएको भयो भने तिन सय पचासभन्दा बढी घाइते भएको तथ्याङ्क जिल्ला प्रहरी कार्यालयसँग छ तर जिल्ला ट्राफिक प्रहरी कार्यालयसित भनौँ भने यो अवधिमा दुर्घटनामा दुई सय मृत्यु भएको तथ्याङ्क छ सवारी दुर्घटना बढ़िरहेको हुँदा ट्राफिक, ट्राफिक, ट्राफिक प्रहरीको माग गर्दै माडेका स्थानीयले सोमबार हिजो दुई घण्टा चक्का गरेका छन् दिउँसो बाह्र बजे शुरू भएको चक्का जाम दुई बजेसम्म भएको थियो माडेमा चक्का भएपछि यात्रुहरू केही बेर समस्यामा परेका थिए आइतबार भरतपुरबाट बगैतर्फ गइरहेको ग एक अडतिस सय चौरासी नम्बरको बस माडीको बगौडा गाविसमा दुर्घटना भएको थियो सोही दुर्घटनालाई लिएर माडीवासी आन्दोलित बनेका हुन् एकतिसजना घाइते भएको सो दुर्घटना चालकको लापरवाहीका कारण भएको स्थानीयको आरोप छ सडक कालो भएसँगै दुर्घटना बढेकाले माडी क्षेत्रमा ट्राफिक प्रहरीको आवश्यकता रहेको उनीहरूको बुझाइ छ माडीवासीले माडी क्षेत्रमा चल्ने सवारीले निश्चित मापदण्ड पूरा गरेको हुनुपर्ने यात्रुलाई छतमा राख्न नपाइने गाडीको संख्या बढाउनु पर्ने लगायतका बाह्र बुधी माघ प्रशासन समक्ष राखेका छन् सिराहाँमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा सातजनाको मृत्यु हुनका साथै सत्ताइसजना घाइते भएका छन् धादिङ थाक्रे नजिक जुङ्गे खोलामा सोमबार बिहान अर्घाखाँसीबाट काठमाडौँ जाँदै गरेको बस सडकबाट तल खस्दा अर्घाखाँसी नरपानी सारका पुरानुथोकी सिम्पानी पाँचका देवहादुर पन्ध्र खिन्जी एकी राधा पौडेलको मृत्यु हुनका साथै पन्ध्रजना घाइते भएका छन् सिराहाको कर्जनाहा छ स्थित बगामा सोमबारै ट्र्याक्टर पल्टा इटाटार तिनका मुकेश यादव राम सतीदेवी यादव र जिझौल का गुलाब देवी यादवको मृत्यु भएको छ पन्ध्रजना घाइते छन् बाराको अम्बलेकंज स्थित चार पुल गाडी जंगलमा मोटरसाइकल पल्टन्दा हेटोडा पाँचका युनिक अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटोडा बिर्ग सड़क खण्ड खुला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन नौ बिसे मोगलिन दमोली पोखरा नारायण प्रासी बुटोल सडक खण्ड पनि खुला छन् ट्राफिक खबरको साथमागर एक सौ राचौितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसठी सात सय अबस्थ बिहान आठ बजे ट्राफिक खबर सको ध्रवराज बिदा भाई नमस्कार ट्राफिक खबर ट्राफिक